षष्ठ अध्याय हे अगस्त्य मुनि यति कुरा सुन्यौ यो कुरा असंख्य छ तिमीलाई संक्षेपले मात्र कहे अब महादेव सती देवी मर्दा उत्पात भएको कुरा कहन्छु सुन भनी कुमारले आज्ञा गरेर अगस्त्य मुनि भन्छन् हे कुमार सतीदेवी महादेव कि स्त्री कसो गरी भइन् कसो गरी मृत्यु भयो के उत्पात भए त्यो आज्ञा गर यति अगस्त्य मुनिले भनेको सुनि कुमार आज्ञा गर्छन् हे अगस्त्य मुनि सुन अष्ट प्रजापति भनी आठ प्रजापति थिए तिनमा दक्ष प्रजापति सबैभन्दा श्रेष्ठ थिए तिनकी बिरणी नाम गरेकी स्त्री थिइन् विरणी गर्भि भई मास पूर्ण भयो र पुत्री जन्मिन् कस्ती पुत्री भने हजार सूर्यको जस्तो तेज भए कि लक्षणले युक्त भए पद्मपत्र जस्ता नेत्र भएकी रक्तवर्ण अरूण उदय भए जस्ती यति परम सुन्दरी पुत्री जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द गरी आफ्ना प्रोहित वशिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक निवारण गराए वशिष्ठ प्रभृति ज्योतिषी ऋषिहरूले ज्योतिषशास्त्रमा विचार गरी भने हे दक्ष प्रजापति यस बालकको नाम सतीदेवी भनी त्रिभुवनमा प्रख्यात होला भनी सतीदेवी नाम राखेर दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराई विदा दिए र ती आफ्ना आफ्ना आश्रममा जाँदा भए हे अगस्त्यमुनि यस्तै तरहले दक्ष प्रजापतिकी स्त्री बिरणीका गर्भदेखि तेत्तिस कोटी कन्या जन्मे तेत्तिस कोटी कन्यालाई दक्ष प्रजापति लिएर विरणीले यथा योग्यले हित गरी पालिराखे अगस्त्य मुनि सुध्याउँछन् हे कुमार दक्ष प्रजापतिका तेत्तिस कन्या देवताहरूले कस्ता तरले विवाह गरे त्यो आज्ञा गर भनेर कुमार आज्ञा गर्दछन् हे अगस्त्य मुनि स्वर्गका सम्पूर्ण देवता ऋषि मुनि यक्ष गन्धर्व किन्नर अष्टवसु दश दिक्पाल प्रभृति बसी गरी भने हामीहरूका स्त्री छैनन् दक्ष प्रजापतिका तेत्तिस कोटी कन्या विवाह गरौँ कन्या माग्न दक्ष प्रजापति छेउ कसैलाई पठाउँ भने सबैले आफ्नो मतो गरे गरी हे नारदमुनि तिमी दक्ष प्रजापति छेउ गई उनका कन्या हामीहरूलाई दिन्छन कि माघे आऊ भने यति देवताहरूको वचन सुनि नारदमुनि लौ भनी दक्ष प्रजापतिका घर गए दक्ष प्रजापतिले भेटी शिष्टाचार गरी के कामले आउनुभयो भनी सुध्याए नारदले पनि आफूलाई देवताहरूले पठाएको कुराको पुरा वृत्तान्त कहे तिमरा तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवताहरूलाई देऊ भने यति नारद मुनिले भनेको सुनि दक्ष प्रजापति खुसी भई हे नारद मुनि भलो भन्यौ म धन्य रहेछु मेरा तेत्तिस कोटी कन्या देवताहरूलाई तिम्रा यस अमृत रूपी वचनले गरिदिए एक सती देवी मात्र दिने छैन किनभने मेरा पुत्र छैनन् सम्पत्तिको रक्षा को गरिदेला अरू तेत्तिस कोटी कन्या देवताहरू जहिले भनन् तिमी जस जसलाई दिनु भनी भनौला त्यो त्यसलाई दिउँला अब तिमी देवताहरू छेउ जाऊ र विवाहको दिन ठहराइ पठाऊ भनी नाना उपचारले पूजा गरे यति दक्ष प्रजापतिले भनेपछि नारद मुनिले म जान्छु त भने दक्ष प्रजापति छेउ विदा स्वर्ग गए देवताहरू छेउ पुगे दक्ष प्रजापतिसित भएको कुराको वृत्तान्त कहे सतीदेवी बाहेक दक्ष प्रजापतिका तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवतालाई दिए अब विवाहको दिन ठहराइ पठाओ भने यति नारदमुनिले भनेको सुनि देवताहरू खुसी भई धन्य नारदमुनि भनी सामग्री तयार गरी दक्ष प्रजापतिका घर गए दक्ष प्रजापतिले देवताहरू आएकोदेखि मनमा आनन्द गरी नाना मङ्गल यात्रा गरी आफ्ना मर्यादाले सतीदेवी बाहेक तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवतालाई कन्यादान दिए देवताहरूले कन्यादान पाइ आफ्ना आफ्ना स्त्री आफ्ना आफ्ना आश्रममा गए यो वृत्तान्त कैलाश पर्वतमा रहेका महादेवले चाल पाएर यी देवताहरूले म छेउ एक वचन पनि नसोधी मलाई बाहेक गरी आफू आफूले मात्र कन्यादान लिएछन् कैलाशको अधिपति भई मेरा स्त्री छैनन् अब मलाई कन्या कोदेला भने ध्यान दृष्टिले विचार गरी हेरेर रह दक्ष प्रजापतिका तेत्तिस कोटी कन्यामा सबै चाहिँभन्दा जेठी सतीदेवी रहेकी रहेछन् देवताहरूले मेरो मर्यादा राखेका रहेछन् ती कन्या मगन दक्ष प्रजापति छेव कसला पठाऊ आप जाऊं भक्ष प्रजापति को घर गए दक्ष प्रजापति महादेव आय टाड़े भने भे स्त्री तो आयो महादेव हो कि भन्न आयो भनी सक्रा गरी महादेव ने दक्ष प्रजापति घर मनी पुगी बोलाए दक्ष प्रजापति झाल मानस कि मथि आ हे महादेव त मेरा घर में कि काम ले आईस महादेव आज्ञा गद हे दक्ष प्रजापति तिम्रो घरमा आउनु मेरो अरू काम केही थिएन तिमीले कृपा गर्नाले तेत्तिस कोटी देवताहरूले कन्यादान पाई उद्धार भई सतीदेवी देवी रहेछन् योग्य पनि छ योग्य पनि छु ती कन्या मलाई कृपा गर यति महादेवले आज्ञा गरेको सुनि दक्ष प्रजापति क्रुद्ध भई भने हे पापिष्ट महादेव मेरी कन्या सतीदेवी तँ योग्य कसो गरी होली तँ कस्तो भने खरानी घसी सर्पको गहना लगाई भागको छाला ओढी डमरू त्रिशुल हातमा लिई बुढो गोरुमा चड़ी हिँड्ने मसानमा बास गर्ने विषभाङ धतुरो खाने दिगम्बर देखतैमा पनि असोबा यस्तो तैले मेरो मुख्यान्जी आई यस्तो कुरा गरिस् जा मेरो घरमा नबस् भनी पाखुरामा समाती उठाए महादेवले यस्ता तरह संगत दक्ष प्रजापतिले नाना तरहका आफूलाई नि निन्दा गरी छुद्र वचन गरेको सुनि बहुत मन दुखाई बाहिर आएर नदिने भए दिन्न भने होइन्थ्यो यस्तो निन्दा गर्नु पर्दैनथ्यो अब कता जाउँ कसले ती कन्या मलाई पारिदेला भनी विष्णु छेउ गए विष्णुले श्री महादेव आएकोदेखि झट्ट उठी आदर गरी बिछाउनमा बसाली के कामले परिश्रम गर्नुभयो भनी सोधेर महादेवले हे विष्णु भनी आफूले सतीदेवी माग्न दक्ष प्रजापतिका घरमा गएका कुरा दक्ष प्रजापतिले नाना तरहले निन्दा गरेको कुरा सारा वृत्तान्त कहे मेरा स्त्री छैनन् त्यसकारण मेरो घर छैन यति कुरा गर्न आए जसो गरी ती कन्या मेरी होलिन् त्यसै गर भनेर यति महादेवबाट आज्ञा भएको सुनि विष्णुले भने हे ईश्वर यो काम म पार लाउँला सन्देह नगरी बखियोस् म दक्ष प्रजापति छेउ जान्छु म नहुन्जेल तपाई यही राज गर्नुहोला भनी महादेवलाई पर्खाइ आफु दक्ष प्रजापतिका घर गए दक्ष प्रजापतिले विष्णु आएकोदेखि माथि डाकी आदर गरी बिछाउनामा बसाले हे विष्णु आज मेरो घर किन पवित्र गर्नुभयो आज्ञा होस् भनी सोधेर विष्णु आज्ञा गर्छन् हे दक्ष प्रजापति केही माग्न भनी आएँ तिमीले दिने भए माग्छु भनेर दक्ष प्रजापति भन्छन् हे विष्णु आज्ञा गर तिमीले मागेपछि जे सुकै मागे पनि म अवश्य दिउँला यति दक्ष प्रजापतिले भनेपछि विष्णु आज्ञा गर्दछन् हे दक्ष प्रजापति वैकुण्ठको अधिपति भई मेरा स्त्री छैनन् तिमीले कृपा गर्नाले तेत्तिस कोटी देवताले कन्या उद्धार भए अब सतीदेवी रहेकी रहेछन् ती कन्या मलाई कृपा गर यति श्री विष्णुले आज्ञा गरेको सुनि दक्ष प्रजापतिले मनमा विषाद गरी भने हे विष्णु मेरा पुत्र छैनन् सम्पतिको रक्षा गर्न राखेको दिनु त योग्य थिएन के गरौँ मैले बाचामा हारेँ दिनु पर्यो ती कन्या तिम्री भैन् सुदिन ठहर्याई कन्यादान ल्याऊ यति दक्ष प्रजापतिले भनेको सुनि विष्णुले लौ भनी वैकुण्ठ गए विष्णु आएको महादेवले देखी हे विष्णु तिमी गएको काम कसो भयो अनि आज्ञा भयो र विष्णु विन्ती गर्दछन् ए ईश्वर म गएको काम पुगला भने जस्तो भयो तर मलाई भनी आए। तसर्थ तपाईँले वृद्ध सन्यासीको रूपले कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु मलाई भिक्षा नदी कन्यादान लिए पनि कन्यादान दिए पनि सराप गरौँला भिक्षा देऊ भन्नु मैले हे सन्यासी मेरो बेला बित्न लाग्यो कन्यादान भइसकेपछि भिक्षा दिउँला सराप नगर यहाँ आइबस भनी बसे म बसेका ठाउँमा बसाली राखुँला दक्ष प्रजापतिले कन्यादान दिँदा उसको आँखा छली सतीको हात तपाईको हातमा पारिदिउँला यस दिन यस बेलामा आउनुहोला भनी दक्ष प्रजापतिसित भएका कुराको वृत्तान्त कहे यति विष्णुका वचन सुने महादेवले लौ भनी हर्ष मन गरी कैलाश पर्वतमा जाँदा भए यति श्री स्कन्दपुराणे केदारखण्डे कुमार अगस्त्य सम्वादी श्री स्वस्थानी परमेश्वरा व्रत कथायाम् देवता देवतावाह वर्णन नाम षष्ठ्याय